जस अन्तर्गत आजको श्रृङ्खलामा हामी साहित्यकार इक्साम चेम्जोङको उपन्यास कालो आकाशको तेस्रो श्रृङ्खला लिएर आएका छौं यथार्थता भन्दा धेरै टाढा नरहेको उपन्यास कालो आकाशमा हामी अर्ग्यानिक स्वाद पाउन सक्छौ राजनैतिक परिवेश सामाजिक दृष्टिकोणका बीचमा फुल्दै गरेको प्रेमलाई व्यक्त गरेसम्म हामीले उपन्यासलाई ल्याइसकेका छौं आज तेस्रो श्रृङ्खलाको वाचन पृष्ठ चौवालिसबाट अब शुरू हुन्छ माघ महिना हो दिउँसो भए पनि जाडोको चाप घटेको छैन कोलबुङ स्कुलको विद्यार्थीहरू बाह्र बजेको छोटो विश्रामको समयमा बाहिर निस्केर फगत घाम ताप्ने चेष्टा गर्छन् घाम भने बादलको घुम्टोभित्र मुहार लुकाइरहेको छ यिनै ताप फिक्का प्रकाशमा स्कूलको चौरको एक छेउमा फुङसा र माकुली बसेर वर्तमान परिस्थितिप्रतिको असन्तुष्टि पोखाउँछन् एक आपसमा फुङ बोल्छे माकुली अस्ति बिहेमा कस्तो नरमाइलो भयो नि माकुली शान्त भावले बोल्छे के गर्नु फुङ्छ आजभोलि समय नै यस्तै छ र पनि हामी त हाम्रो निर्दोष जनताहरूलाई त स्वतन्त्र रूपमा भाष्न दिनुपर्ने हो नि सायद जनताको दुःख सुख बुझिदिएको भए यस्तो द्वन्द नै हुन्थेन होला स्कुलको परिचयले घन्टी बजाएर कक्षा सुचारू भएको सङ्केत दिन्छ सबै विद्यार्थीहरू आआफ्नो कक्षा कोठामा जान्छन् आफ्नो विषयका कक्षा शिक्षकहरू कक्षा कोठामा प्रवेश गरेर धमाधम कक्षा सञ्चालन गर्न चाहन्छन् त्यति बेला हतियारसहितको बर्दीकारी जवानहरू स्कुलको प्रत्येक कोठामा बसेर पढिरहेको पढाइलाई स्थगित गर्न लगाउँछन् सबै विद्यार्थी र शिक्षकहरू आतंकित हुन्छन् डरले सबैको अनुहार कालो निलो हुन्छ कसैको मुखबाट वाक्य फुट्दैन ती बर्दीधारीहरूले ती वर्दीधारीहरूले सबैलाई बाहिर चोरमा निस्कने आदेश दिन्छन् सबैजना चुपचाप आदेशको पालना गर्छन् सबै विद्यार्थीलाई लाइनमा राख्छन् लगभग दुई सय जनाले स्कूलको परिसर घेरेका छन् कति बर्दी सहितका छन् भने कति बिना बर्दीका छन् तर सबैको हातमा अत्याधुनिक हतियार छन् लगाउँदै गर्दा एकजना विद्यार्थी बाङ्गो उभिएकाले एक लात लगाउँदै जवान अड्किन्छ शाले विद्यार्थी भएर पनि अनुशासनमा लाइन लाग्न जान्दैनस् बिचरा त्यो विद्यार्थी रुनु न हाँस्नुहुन्छ कोही कसैलाई पनि थाहा छैन यो के हुँदैछ यसरी लाम लगाएर सबैलाई गोली पु ठोग्ने हो कि शिक्षक तथा प्रधानकको पनि मुखबाट बोली छुटेको छैन सबै त्रसित छन् हतियारधारी सबैको कडा आदेश आइरहेको छ अब के हुने हो कसैले पनि सोच्न सकेका छैनन् सबैलाई लाम लगाइसकेर एक जवान अगाडिपट्टि उभिएर बोल्न थाल्छ विद्यार्थी भाइ तथा शिक्षकहरू समग्रमा भन्नुपर्दा हामी तपाईँहरूको सुरक्षाकर्मी हौ हामी तपाईँहरूको सुरक्षा गर्नेछौ तपाईँ सबैलाई थाहा छ आजभोलि गाउँ गाउँमा आतंकवादीहरू पसेर तपाईँहरूलाई दुःख दिइरहेका छन् हो यिनै आतंकवादीहरूसँग तपाईँहरूलाई मुक्त गराउनका लागि हाम्रो ज्यानको बाजी राखेर भोग प्यास निन्द्राको कुनै प्रवाह नगरिकन दिनरात हामी तपाईँहरूको सेवामा वा सुरक्षामा खटिरहेका छौँ यसरी हिँड्ने हाम्रो रहर होइन हाम्रो देश र जनताको लागि हामीले यो संघर्ष गरिरहेका छौं तर अब यो संघर्ष यो लडाईँ हामीले मात्र होइन तपाईँहरूले पनि लड्नुपर्छ त्यसोभन्दा तपाईँहरूले बन्दुक नै बोकेर हिँड लड्नुपर्छ भनेको होइन तपाईँहरू गाउँमै बसेर हामीलाई सहयोग गर्न सक्नुहुन्छ हामीलाई तपाईँहरूको सहयोगको जरुरत छ र तपाईँहरूलाई सुरक्षाको जरुरत पर्छ त्यसैले तपाईँहरूले हरेक क्षेत्रबाट सहयोग गर्न सक्नुहुन्छ जस्तो कि ती आतङ्कवादीहरूको बस्ने ठाउँ हामीलाई सुराग दिएर तिनीहरूलाई अद्या र बस्न नदिने यसरी हामीलाई सहयोग गर्नु नै तपाईँहरूले देशका लागि ठुलो योगदान पुर्याउनु हो केही बिर रोकेर पुनः बोल्छ मैले के भने बुझ्नुभयो तपाईँहरूले कोही बोल्दैनन् सबैजना चुपचाप त्रसित नयनले एकनास उसेललाई नै हेरिरहेका छन् सबैजना मौन रहेको देखेर जवान कड्किँदै बोल्छ हामीलाई थाहा छ यहाँ पनि आतंकवादीहरूको सदस्य एक दुईजना छन् अनि समर्थकहरू पनि छन् सबैजना डरले थरथर कामन थाल्छन् एकअर्कामाथि शङ्का उपशंका गर्न थाल्छन् र अर्कोमाथि पनि जवान फेरि बोल्न थाल्छ तपाईँहरूले डर नमानी अहिले नै भन्नुहोला हामीलाई को को त्यस्तो हुनुहुन्छ र कसले देखेको छ आतंकवादीहरूको बस्ने ठाउँ सबैजना चुप रहन्छन् जवान आखा रातो रातो पार्दै बोल्छ अब हामी सबैको तलासी लिन्छौँ त्यति कोही भेटेको खण्डमा राम्रो हुने छैन सबैजनाको होस हवाज उठ्छ मानव अशक्त वीर्घको अगाडि भोको सिङ्ग गर्जिँदैछ जसको बच्ने आधार नै छैन त्यहाँबाट भाग्ने उपाय पनि छैन र बाँच्ने अभिलाषा पनि छैन सबैजना यही अवस्थामा छन् एकजना -एक बोलाउँदै यिनीहरूको तलासी गर्दा झुक्किँदै आदेश गर्छ हस्प भन्दै एकजना हवलदार सलाम ठोकेर विद्यार्थी लगायत शिक्षकहरूलाई पनि तलासी लिन थाल्छन् त्यहाँ एक उदेक भयो विद्यार्थीहरू यहाँ शिक्षा लिन आएका थिए कुनै आफ्नो शरीर तलासी गराउन आएका थिएनन् शिक्षकहरू यहाँ पढाउन आएका थिए कसैको हप्काइ खान आएका थिएनन् तर पनि देशको प्रतिकूल समयले गर्दा सबैजना मौनताको पछ्यौरी ओढ्न बाध्य भए सबैको मुहारमा सन्तासको रेखा कुर्दै आजको दिन पनि छुट्टी हुन्छ हिजोको घटनाले गर्दा सारा गाउँ आतंकित हुन्छ सबै गाउँलेहरूको मनमा त्रासले साम्राज्य जमाउँछ सा। अब सबै गाउँ गाउँ पसेर, कति के अप्रिय घटना घट्ने पो हो कि सबैको त्रसित मुहारमा प्रश्नवाचक रेखाहरू कोरिन्छ तर कसैले कसैलाई केही भन्न सक्ने स्थितिमा हुँदैनन् प्रभातकालीन समयमै गोर्खे डोको बोकेर माखकको झुपडीमा पुग्छ घरको आँगन टेक्दै गोर्खे बोल्छ ए माखक घाँस काट्न जाने होइन माखक पनि डोको र हँसिया तयार पार्दै बोल्छ जाने ल हिँड आज पारी ढाडमा जानुपर्छ त्यहाँ मैले राम्रो घाँस देखेको छु गोर्खे अघि बढ्दै भन्छ दुवैजना डोको बोकेर ओह्रालो लाग्छ माखकको अगाडि हिँडेको गोर्खे पछितिर फर्कने बोल्छ माखक तँलाई हिजो फुङसाले सोद्धै थिए तैँले चाहिँ के भनिसो फुङसालाई नचाहिँदो कुरा नगर अनौठो मुस्कान छोड्दै माखक बोल्छ गोर्खेले विश्वास दिलाउँदै बोल्छ होइन मैले तँलाई ढाँटेको होइन हिजो म पल्लो गाउँ गएको थिएँ त्यति बेला फुङसा दमाईको घरबाट फर्किँदै रहेछ बाटोमा भेटेको थिएँ माखकलाई सम्झनाको कोसैले सुनाउँदै थिएँ थोरै अचम्मित हुँदै माखक थोरै बोल्छ होरा हो नि माखक साँच्चै फुङसाले तँलाई धेरै माया गर्छ माया गर्नु प्रेम गर्नुमा केही हुँदैन तर गोर्खे कुरा पुरा नगरी रोकिन्छ गोर्खेको अपुढो कुरामाथि अर्थ बुझ्न माखक हतासिएर सोध्छ तर के गोर्खे गम्भीर हुँदै बोल्छ माखक धर्की धरतीको धुलोले आकाशको तारासँग प्रीत गाँच्नु एकादेशको दन्त्य कथा मात्र हुनेछ गोर्खेको कुराको अर्थ बुझ्यो माखकले अनि आफ्नो शिर झुकाउँदै बोल्छ हुन त हो गोर्खे तर मायाप्रीति भनेको चाहेर खोजेर नहुँदो रहेछ त्यो त आफै हुँदो रहेछ न त मेरो रहरले नै भयो न त कसैको डरले नै भयो हामी दुईको प्रित गोर्खे जनै गम्भीर हुँदै बोल्छ माखक त्यही त हो प्रेमको सम्बन्ध प्रकृतिसँग जोडिएको छ भने विडम्बना प्रकृतिलाई बिथुल्ने काम हामी प्राणीबाट नै हुन्छ माखकलाई गोर्खेको कुराले चित्त बुझ्यो उमौन रहन्छ साँच्चै सम्पत्तिको सन्दर्भमा भन्नुपर्दा माखक र फुङसा आकाश पातलको फरक छ मात्र प्रकृतिले बनाइदिएको प्रित बोक्ने बुटुको धडकन मात्र एक छ दुवैजना चुपचाप जंगलको नजिक पुग्छन् एकअर्काको भावनाहरू आफ्नो संसारमा बहकिँदैछ दुई प्राणीको मौनतालाई भङ्ग पार्दै पुनः गोर्खे बोल्छ हुन त ता माखक तैँले फुङसा जस्तै प्रेमिका अर्को जुनिमा पनि पाउन ना सक्दैनस् फुङसामा सिल स्वभाव बानी व्यवहार भोलिचाली चेतना गम्भीरता प्राय यी सबै गुणले भरिपूर्ण छे फुङसाको गुण गाथा गएकोमा केही खुसी हुने माखक बोल्छ हो गोर्खे फुङसालाई प्रेमिका बनाउनुमा एकदम भाग्यमानी सम्झिन्छु अर्कोतिर फुक्सालाई पाएर पनि बजटै अभागी कोही छैन जस्तो लाग्छ दुवैजना झस्किन्छन् प्रेमी प्रसङ्गको कुरा त्यही रोकिन्छ हराउँछ दुवैजना त्रसित भावमा त्यही टक्क अडिन्छन् ती दुईको सामुन्य कालो भिएको छ दुवैजनाको आँखातिरिमिराउँछ पाँच मिटरको सामुन्ने राइफल ताकेर रा कडा आवाजमा त्यही रोक्ने आदेश दिइरहेको छ फेरि त्यही कडा आवाज फर्किन्छ चा। एक पाइला अघि बढ्यो भने तिमीहरूको छाती छेडाइदिन्छु ती दुईको मुटुलो स्थान छोडिसकेको छ ती दुईलाई कैयौँ हतियारधारी जवानहरूले वरिपरि घेरिसकेका छन् दुईजना राइफल ताक्दै नजिक आएर उनीहरूको शरीर तलासी लिन थाल्छन् भने अरूले ती दुईलाई निशाना लगाइरहन्छन् अनि त्यहाँ सोधपुछको पहिरो चल्न थाल्छ कुनै किसिमको सम्बोधन बिना एकजनाले कडा आवाजमै बोल्छ कता हिँडेको कामेको स्वरमा गोर्खे बोल्छ हामी घाँस काट्न जङ्गल हिँडेको जङ्गलमा घाँस काट्न कि साथी भेट्न प्रश्नको भाव ती दुईले बुझ्न सकेनन् अनि हातीएर आपसमा हेराहिर गर्छन् फेरि प्रश्न आउँछ कता छन् त हाम्रो साथीहरू कतिजना छन् हामी पनि भेट्नको लागि आएका हौ ती दुईको कल्पना नै नआउने प्रश्नले गर्दा हो सवाज नै उठ्छ साहस बटुलेर माखक बोल्छ होइन सर हामी त घाँस काट्न हिँडेका हौँ कुनै साथी भेट्न होइन माखकको कुरा टुङ्गिन नपाउँदै काड्किन्छ शाले ढाँट्छस् हामी मान्छे चिन्दैन को मान्छे कस्तो हो कुन कुरा कस्तो छ तैँले हामीलाई लाटा ठानेको ती दुईले ती दुईले के जवाब दिने बेहोस भएर भुइँमा ढल्ला जस्तो भए फेरि अर्को प्रश्न आउँछ तिमीहरूको घर कहाँ हो माख काम नै भन्छ यही मासतिर नाम के हो मेरो नाम माखक चेम्जङ हो मेरो नाम गोर्खेबहादुर चेम्जुङ हो दुबैले आफ्नो नाम बताउँछन् पेसा के गर्छौँ गोर्खे बोल्छ म चाहिँ पढ्छु र बिहान बेलुका घाँस दाउरा गर्छु अनि तँ चाहिँ माखकलाई सोध्छ म मा बिहान बेलुका घाँस दाउरा बेलापात्र बनिभूतो गर्छु यसको कुरा अलि सही ढङ्गमा छैन माखकलाई देखाउँदै दे त्यो जवान बोल्छ सर सिकार भेटिए जस्तो छ माथिल्लो डिलमा बसेको कमान्डरलाई सम्बोधन गर्छ त्यो कमान्डर तल झर्दै सोध्छ तपाईँहरू कता हिँडेको रे हामी घाँस काट्न हिँडेको सर गोर्खे कमान्डरलाई हिँड्दै उत्तर दिन्छ अनि हाम्रो कमरेडहरू कता छन् त फेरि त्यही कमान्डरले सोध्छ दुवैजना छक्का पर्छन् के भनौँ कसो गरौँ हुन्छन् अकमकिँदै माखक बोल्छ त्यो त हामीलाई थाहा छैन सर माखको कुरा माखकको कुरा टुङ्गिन नपाउँदै सुरुमा सोध्ने जवान कड्किन्छ यसलाई चाहिँ अलिक राम्रो सोध्नुहोस् सर माखक झस्किन्छ त्यो कमान्डर दुवैजनाको वरिपरि कुम्दै विभिन्न किसिमको प्रश्न सोध्छ दुवैजनाले वास्तविक उत्तर दिँदै जान्छन् माखको डोकोबाट बाँसुरी निकाल्दै कमान्डरले सोध्छ अनि भाइ यो बाँसुरी कति बेला कहाँ कसरी बजाउने हो माखा केही मुस्कुराउने प्रयास गर्दै बोल्छ यो यस्तै वनजङ्गलतिर बजाउने हो सर माख केही मुस्कुराउने प्रयास गर्दै बोल्छ यो यस्तै वनजङ्गलतिर बजाउने हो सर कमान्डरले माखको बाँसुरी त्यही डोकोमा लगाउँदै बोल्छ ल ठिक छ भाइ हो हामीलाई पुरा शङ्का त छ तर पनि तिमीहरू पनि नेपाल आमाका छोराहरू त्यसैले एकचोटिलाई हामी माफ दिन्छौँ र सुध्रिने मौका पनि दिन्छौँ अर्कोचोटि तिमीहरूको बारेमा कुनै सानो प्रमाण मात्र पनि पाएको खण्डमा राम्रो हुने छैन कुरा बुझ्यौ दुवैजनाले बुझ्यौ भन्ने हेतुले टाउको हलाउँछन् लजाऊ कमान्डरले पठाइदिन्छ भयङ्कर ठूलो मृत्युको मुखबाट बचेको महसुस गर्छन् दिमागले राम्रोसँग काम गर्दैन दुवैको मानसिक स्थिति गडबड भएको छ कता जाने के गर्ने दुवैले बिर्सिसकेका छन् तागत शून्य भएको खुट्टा जै थरथर कामदै ओह्रालो हिँडिरहेका छन् ती दुईको मुखबाट एक शब्द पनि छुटेको छैन मुख र सुकिसकेको छ निकै तल पुगेपछि माखोको करुणा आवाज निस्कन्छ कता जानु गोर्खे अघिको झझल्कीले गर्दा एक्कासी माखको आवाजमा गोर्खे झस्किन्छ अगाडि हिँडेको गोर्खे रोकिँदै निराश र त्रासमृशी स्वरमा भुल्छ खोइ कता जानु मलाई पनि थाहा छैन माखकले स्मरण गराउँछ अनि पारे ढाडमा राम्रो घाँस देखेको छु भनेको होइन गोर्खेले सम्झे जस्तो गरेर चुपचाप अघि बढ्छ दुवैजना जुङ्जी वा खोला पारेको ढाडलाई लक्षित गरी लाग्छन् ओह्रालो अब फेरि पनि यस्तै मान्छेहरूलाई भेटिने वा सितै गोलिने हान्नेहरूलाई भेटिने यही कुराले नाकपुख बन्द छ घाँस काट्न हिँडेको मान्छे भरै घरमा जिउँदो फर्किने हो कि होइन डरै डरको दोर भारी बोकेर भए पनि बाध्यताले गर्दा घाँसधाउरा मेलापात त गर्नै पर्यो जना ढाँडमा पुगी गोर्खेले देखेको घाँस काट्न थाल्छन् तर मनस्थिति भने ठिकमा छैन त्यही कमान्डरले सोधेका प्रश्न र आवाज मात्र बुझिरहेको छ त्यो दिन चन्द्रवीर साउकोमा गएर आगनमा खसी काटी खाएर बेलुका फर्के आरे सेनाहरू भन्ने हल्ला गाउँभरि चल्यो हिउँद महिनाको पछिल्लो समयले पनि यो सालको लागि विदाईको सङ्केत दिइसकेको छ वसन्तको पहिलो चरणको प्रवेशले गर्दा देउरालीको पाखाभरि गुराँस फुलेर रक्तामै देखिन्छ वन पनि रुख बिरुवाको फेरेर अठार वर्ष युवती चाहिँ चञ्चल देखिन्छ होडबाजीमा फुल्न खोजे चाहिँ लाग्ने फुल लगायत बुट्यानहरूको मिठो मिठो बासना बसन्ती पवनसँग सुई सुई बहान्दै आउँछ माथि लेखको चाप कट्टुस र लाले गुराँसको बास्ना तल बेसीमा पुर्याउँछ भने बेसीको सुन्तला कागतिर आफूको मिठो सुगन्ध बोकेर लेखतिर बहकिन्छ बसन्ती चराहरूको गीतले जङ्गल नै गुन्जेमान हुन्छ माथि लेखमा काफल पाकिसकेकोले काफल पाक्यो चरी एउटै सुरमा गाउँदै कहिले लेख कहिले बेसी पुग्छे न्याउली पनि वर्को टुप्पोमा बसेर उराट गीत गाउँछे मधेसमा हुल्का हुल करेङ कुरुङहरू पाहाडमा मकै छर्ने समयको सन्देश बोकेर आउँछन् मधेसबाट हुल्का हुल करेङ मकै छर्ने समयको सन्देश बोकेर आउँछन् वसन्तको आगमनले गर्दा कमिला पनि बैँसको उन्मादले मातेर छेचिमिरा पनि आकाशमा उड्न थाल्छन् वारिपारीमा मान्छेले खस्यौटा सल्काउन थाले हलीहरूले बाँसे हलोको तयारी गर्न थाले आकाशको पानी पर्नसाथ मकै छर्नको लागि सबै मान्छे तयारीमा छन् प्रकृतिले नयाँ कासुली फेरे समयले अर्को पाना पल्टाए तर माखको बाँसुरीको धुनले अर्को भाका फेरेन जसरी जुङजी वा खोलाले युग युगदेखि आफ्नो करुणाहरू एकै सुरमा प्राणीहरूलाई सुनाए पनि बुझेनन् त्यसरी नै त्यही भाका त्यही लयमा आफ्नो वेदना बाँसुरीको धुनबाट पोखाइरहन्छ बसन्तको आगमनमा शिशिरको कठ्याङ्दो जाडोमा चैती हुरीको झोकमा या त वर्षायामको भेल पहिरोमा होस् बाँसुरी बजिरहन्छ बसन्ती चराहरूको चिरबिरमा पनि कट्टी भाका कोइली र न्यौलीको स्वरमा पनि उही लय लाग्दछ त्यो बाँसुरीको धुनमा प्रकृतिको अमिठ साइनो छ जसरी प्रकृतिले एउटै शैलीबाट प्राणीलाई पृथक अनुभूति दिन्छ त्यसरी नै उही धुनबाट मान्छेले नौलो संगीतको मिठो अनुभव गर्छन् समयको पाबन्दीसँग हातेमालो गर्दै जसोतसो दिन गुजार्दैछ माखकको सानो झुपडीले पनि माखकको एकनासको बाँसुरीको धुन जस्तै उसको दिनचर्या पनि एकनासकै छ मेलापात घाँसधाउरा अनि तल जुङ्जिवा खोलाको तीरमा वस्तु चराउँदै बाँसुरी बजाउनु आज पनि वस्तु चराउँदै माखक जुङ्जिवाको तीरमा बाँसुरीको धुनमा बहकिँदैछ बाँसुरीको मिठासुक्त तिखो आवाजमा टाढा टाढासम्म फैलिन्छ पारी आङसराङको पाखामा फाकतेपको पाखामा अनि जुङ्जिवाको तिरैतिरमा जब बाँसुरीको धुन बज्न थाल्छ अनि सबैले थाहा पाउँछन् घाँस काट्न जानुको समय मेलामा निस्कनुको समय अनि वस्तु फुकाउनुको समय बाँसुरीको धुनबाट सबैले चिन्छन् आँखा हो भनेर तर ऊ भित्रको मान्छेलाई कसैले पनि चिन्दैनन् एसएलसीको परीक्षाको शेषपछि नतिजाको पर्खाइमा बसेको फुङसा खासै त्यति व्यस्त छैनन् लुगा धोएर घाममा सुकाउँदै गर्दा उसको कानमा मसिनो आवाजमा मिठो बाँसुरीको धुन पर्छ त्यो धुन माखकको हो या होइन कान थाप्छे केही बेर पछि पत्ता लगाउँछ पक्कै माखक राम्रोसँग सुन्नको लागि हत्तपत्त बार्दलीमा चढ्छे न्याउलीको आवाज बाँसुरीको मिठो बाका अनि जुङ्जिवाको उराठिलो सुस्केराले फुङसाको वैशालु मन बहकिन थाल्छ उसलाई बिरहले आकुल ब्याकुल बनाउँछ फुङसा कल्पनाको सुन्दर संसारमा पुग्छे जहाँ माखक र ऊ मात्र छन् माखकको बाँस्तुरीको भाकामा रङ्गीजङ्गी चराहरू नजिक आएर स्वर थप्छन् साथै कस्तुरी मृग र खोरलहरू पनि आउँछन् अनि उही सुरिलो स्वरमा गीत गाउन थाल्छ ढ्याउली र कोइलीले अनि स्वरमा स्वर मिलाउँछन् भने डाफे मुनाल र मयूरहरू छमछमी नाच्न थाल्छन् केही दिनपछि बाँसुरीको धुन रोकिन्छ फुङसा झस्किन्छे आधा लुका बाल्टीमै छोडेकी रहेछ ऊ त्यही बारदलीमै अल्मलिन्छे फेरि बाँसुरी बज्ला कि भनेर तर धेरै समयपछि पनि बाँसुरी नबजेकोले निराश हुँदै आँगनमा उर्लिन्छे माखकलाई भेट्ने उसको इच्छाहरू तीव्र भएर आउँछन् आधा भएका लुगाहरू टाङ्गिसकेर आमाको छेउमा गएर सुगुरको चारो खोज्न जाने प्रस्ताव राख्छ आमा इन्कार गर्दै बोल्छे पर्दैन यहाँ भएको नै खाइसक्दैनन् जङ्गलबाट ल्याएर खेर मात्र जान्छ बाहना गरेर माखकलाई भेट्ने योजना पनि विफल भएपछि निराश हुँदै फुङसा पुनः बार्दलीको आफ्नो कोठामा जान्छे झ्याल खोलेर फेरि बाँसुरीको धुनको प्रतीक्षा गर्छ धेरै समयसम्म पनि नबजेपछि उनले महसुस गरेन् कि माखक पल्लो सिस्नो खोल्सातिर लाग्यो भनेर अनि फेरि अल्छीमान्दै उपन्यास निकालेर पढ्न थाल्छ खेलाउँदै गरेको बलले फुङसाले सुकाको लुगा झारेपछि फुक्साको भाउजू कराउँछे यो बदमासले त उसको फुपोको सबै लुगा खस्साले दियो यसले त उसको फुपो बाहेक कसैलाई पनि टेर्दैन ए फुपो राजुले सबै लुगा झारिदियो यहाँ आएर कुट्नु त माथिबाटै फुङसा कराउँछ राजु चक्च गर्छ माउ आमाले फुपूलाई पुल लगाएकोमा के गरू कसो गरू हुँदै बालक राजु डरसँगै कतै फुपू आएर कुटला कि भन्दै बाटो हेर्दै उभिरहन्छ भित्रबाट ब्रिटिस रिटायर्ड आर्मी बिर्दोज बुढो लेहग्रो बाँदै आउँछ कसले कुट्छ मेरो नातिलाई हँ मेरो नातिलाई कसैले कुट्न पाउँदैन भन्दै राजुले काखमा राखेर रा गालामा चुप्पा खान्छ मेरो नातिपछि म जस्तै उसको बुबा र काका जस्तै लाउरे भएर सुनको बाला ल्याउँछ फुपूलाई अनि आमालाई र बाजुलाई पनि राम्रो राम्रो गहना ल्याइदिन्छ होइन ना मेरो नाति राजुले पनि बाजेको घाँटी अँगालोले पिर्दै टाउको हल्लाउँछ ल ल बस म माथि गाउँमा डुल्न गएर आउँछु ल बिर्दोज बुढोले आफ्नो नातिलाई भुइँमा राख्दै टेक्ने लाठी लिएर उकालो लाग्छ राजु फेरि बल खेल्न थाल्छ बिर्दोज अर्थात् बिडी बुढो साठी वर्षको हारारीमा पुगे पनि भर्खर चालिस वर्षको जस्तै देखिन्छ लाउरेनी भैँसीलाई घाँस दिँदै एक्लै बोल्छे होइन यो खुइले कान्छालाई टाँकीको घाँस काट्थे है भनेर बोलाको थिए किन आएन आज बाटोबाटै सुनेर एक्लै नै कराउँदै आउँछे अब तिम्रो छोराहरू दुवैजना पल्टन पठाउँछौ अनि यहाँ घाँस काट्ने मान्छे अर्कै खोज्छ मैले कहाँ पठाएको हो उनीहरूको कर्मले पठाएको हो भने लाउरेनी गोठबाट बाहिर निस्कँदै बोल्छे एकलेनी बोजू नजिक आउँदै बोल्छे सुखे हो सुखेको आमा तिमीसँग तुने बोडीको बिउ छ कि भनेर आएको हो खै राख्नु त धेरै राखेको थियो बुहारीले कता राखेको होला मलाई त थाहा पनि पो छैन ए भित्रै बस्नु नि बाजु घरको सिरुवामा पुगेर लाउरेनी आमाले भन्छे यताउता हेरेर फेरि कराउँछे सानो ए सानो फुङसालाई घरकोले प्यारो गरेर बोलाउने नाम सानो हुन्छ हजुरआमा फुङसाले माथि कोठाबाट जवाफ दिन्छे पल्लो कोठाको माथि तलामा गएर हेर् त तुने बोडीको बिउ कति छ म हेर्छु आमा मैले राखेको छु फुङसाले कुनै जवाफ दिनु नपाउँदै फुङसाको भाउजू बोल्छे बोजूलाई चाहियो रे दुई माना जति निकालेर दिए खोइ सुखेको बाउलाई त देख्दिनँ त एक्लिनी बोजूले सोध्छे मा माथि बरबुङ्गेकोमा गएको छ पर्सि दाउरा चिर्ने खेतालो खोज्न यस साँच्चै जेठाले पनि भ्यायो भने दाउरा चिर्न सघाओस् न लाउरुनीले एक्लिनी बोजूलाई भन्छे पर्सिरे खोई भ्याएछ भने पठाइदेऊला नि फुङसाको भाउजुले तुने बोडीको बिउ ल्याएर दिन्छे ए सानो त माथि के गर्दैछ सा तल आएर बजुलाई जाँड छान्दे आमाले कराएर फुङसालाई भन्छे म छान्दिन्छु नि आमा बहिनी आउनु पर्दैन फुङसाले कुनै जवाफ नफर्काइकन भाउजू बोल्छन् यो उसको भाउजूले बिगारिसके केही के काम गर्ने होइन काम कि उसको भाउजू अघि सरिहाल्छ पछि पराइघर गएर कसरी गरी खाने हो कुन् आमाले खोइ के गर्छिन् बजुले मजुत्रोमा बिउ पको पार्दै बोल्छे साँच्चै यो सानोलाई त सबैले माया मात्र गर्छन् र पनि अरू केटीहरू जस्तै नक्कलीची छैन है बिचरा उसको जेठा जेठादाई सुकमान होइन ना? यो सानो बिना खाना नै नखाने हो नि अर्को उसको कान्छा रुखमाने पनि त्यस्तै यसलाई केही काम अरायो कि रिसाइहाल्ने उसको बाउले पनि पुल पुल्याएर यत्रो भइसके किताब कलमभाइ केही समाउँदिनँ आमाले भन्छे बिचरा बोजू बोल्छे अहिले पल्टनमा कसरी खाँदै होला नि पल्टनमा खाना खाएन भने भोको हुन्छ जसरी पनि खानै पऱ्यो नि एक बटुका जाँड बजुको अगी राखिदिई फुङसा कि भाउजूले मम्मी म मा पनि जाँड खान्छु नि बालक राजु आमाको काखमा टाँसिँदै जाँड माग्छ अरे जाँड खान्छस्रे उसको आमाले छक्क पारेर छोरालाई हेर्छे एक्लै नै बोजूले सम्झाउ त पल्टनेको नाति पल्टनेको छोरा पल्टनेको भतिज भएर जाँड खानुहुन्छ जाँड खान्छस्रे उसको आमाले डर देखाउँछे तेरो फुपोलाई बोलाउँछु ए फुफो राजुले जाँड खान्छ रे यहाँ आएर कुट्नु त फुङसाले सुनिन् या सुनिनन् तर बालक राजु डरले फेरि आँगनतिर खेल्न लाग्यो खोइले कान्छा पनि हस्याङ फस्याङ गर्दै आइपुग्यो टोपीले पसिन पुस्दै बोल्छ हत्य रिका पर रात मात्रै टोलमा गएको थिए ढिलो पो भएछ हो आप कान्छा आएन भन्दै सुखेको आमाले अघिदेखि बाटो हेर्दै थिए एक्लै नै बजु बोल्छे बुहारी जाँड कान्छालाई पनि पुग्छ आमाले सोध्छ अलिक पुग्दैन होला अरू छान्नु अहिले जति छ त्यति मात्र के फेरि भरे टाकीको रुखबाट लड्छ आमा केही हाँस्दै बोल्छे अँ हो त धेरै खायो भने भरे खुट्टै मिल्दैन बजूले पनि सही थप्छे खुइले कान्छा टाउको बनाउँदै बोल्छ अलिक तिर्खा पो लागेको थियो फेरि भरे लड्नु भयो भने हामीलाई घाँस काटिदिने मान्छे हुँदैन फुङसाको भाउजूले रेला गर्दै बोल्छे एकलिने बजूले जाँड एक घुड्की पिएर बोल्छे काटिँदै कान्छ घाँस सुखेको बाउ पाएको भएर रुख चढ्न सक्दैनन् सधैँ पल्टनेहरू आउँदा तिमीलाई लुगा कपडा ल्याइदिएकै त छ नि ल्याइदिएकै त छ नि खुइले कान्छा पिएर मुख मुसार्दै बोल्छ हो नि बजू यही जेठारा र छुट्टीमा आउँदा ल्याइदिएको लुगाले त हातसम्म धानिरहेको छ यिनीहरू पल्टने भएपछि मैले एक सारो किन्नु परेको छैन जस्तो बाउ त्यस्तै छोराहरू पनि सारे दयालु छन् यो पल्टने गाउँको चन्द्रबिरे साउ त सैतन हो सैतन एक्लै नै बजुले यसो भनिरहँदा उसको आँखामा आक्रोशको भाव देखिन्छ खुइले कान्छा केही व्यङ्गात्मक हाँसो हाँस्दै बोल्छ त्यही भएर त अस्ति चन्दा दे भनेर चिठी पठायो त खुइले कान्छा जाँडपिसकेर खुकुरी बोकी बाहिर निस्कन्छ सुकमानको आमाले सम्झाउँछे कान्छा हिजो काटेको बोटको छेउको ठुलो टाँकी चाहिँ काटै अलि होसले काट्ने लडला नि फेरि एकलेनी नै बजूले केही सोचेजै गरेर जिज्ञासा राख्छ ओ सुखेको आमा यो चोटिको छुट्टीमा आउँदा त कान्छा रुखमानको पनि बिहे गरिदिने होला नि होइन अस्तिको छुट्टीमा आउँदा नै गर्ने भनेको हो नि मा मान्दै मान्दैन खोइ मान्यो भने त गरिदिने भनेको यस्तै नानाथरीका कुराकानीमा बजू र सुखमानको आमा धेरै बेरसम्म अलमलिरहन्छन् भुङ्सा आफ्नो दाईहरूले पल्चनबाट ल्याएको राम्रा विदेशी फोटाहरू सफा गर्न थाल्छ साथै बार्दलीको भित्ताभरि सजाइएका आफ्नो र परिवार परिवारसहितको फोटोहरू पनि सफा कपडाले सफा गर्छ अनि कौशीभरि रङ्गीचङ्गी फुलेका फूलको बाटोमा पानी लगाउन थाल्छ उता आफ्नो कोठामा रेडियोबाट मिठास गीत गुन्जिन थाल्छ त्यो गीतको धुनमा माखको बिम्ब ढल्किन्छ सङ्गीतको तालमा प्रेमको अनुपम संसारमा पुग्छन् काँदुली घरभित्र प्रवेश गर्दै बोल्छे काकी फुङसा कहाँ गई माथि बरन्डामा होला नि यति बस्न खाटमा फुङसाको आमाले जवाब दिन्छे होइन काकी म फुङसालाई भेट्छु भन्दै काँदुली बारदुलीमा उक्लिन्छे तेरो केही काम छैन जहिले यो फोटो र फुलहरूको सेयर गर्नु मात्र होइन काँदुली फुङ्साको छेउमा पुग्दै बोल्छे फुङसा सफा भएको फोटो यथावत स्थानमा राख्दै बोल्छे अनि के गरौँ त चारो खोज्न जान्छु भन्दा आमाले पठाउनु भएन त काँदुली केही आश्चर्य मुद्रामा बोल्छे ओ फुङसा ए फुङसा तँलाई थाहा भयो के फुङसाले छुटकरीमा सोच्छे, काँदोले सानो आवाजमा बोल्छे त्यो अस्ति देशी कान्छाको बिहेमा एकजना पाहुना थियो नि तँलाई मात्र धान नाच्न खोज्ने स्मरण गर्दै बोल्छे अँ अह वही भाउजूको पाहुनापट्टिको अह हो त्यो सानो सानो गोरे, गोरे कपालमा रातो सेतो मेन्दी लगाएको थियो नि त्यो केटा त माओवादीमा पो पस्यो रे त फुङसा पनि केही छक्क पर्दै बोल्छे हो र कसरी थाहा पाइसैले ओही देउसेनी कान्छी भाउजूले भन्नुभएको मलाई फुङसा मौन रहन्छे उसको मुटुमा कहीँ चिसो पछि जस्तो भयो आजभोलि माखकको बारेमा पनि यही हल्ला चल्छ गाउँघरमा कतै माखक पनि यसरी नै माओवादीमा गयो भने त फुङसाको मनमा शङ्का र आशंकाको आँधी चल्न थाल्छ फुक्सा मौन रहेकी देखेर काँदुले बोल्छे त्यो केटाको माया लाग्यो कि क्या हो फुङसा आँसो बोल्छे होइन है एकछिन धान आँस्दैमा माया लागिहाल्छ र अनि चुप भइस र नि तर त्यो केटाले निकै पछ्याउँदै थियो है तँलाई फुङसा मौन रहन्छे फेरि काँदुले नै बोल्छे त्यो मात्र कहाँ हो र अस्ति हामी एसएलसी परीक्षा फिदिममा दिँदा हाम्रो कोछामा नवमी डाँडाको प्रकाशहरूसँग आइरहन्थ्यो नि तिनीहरू पनि प्रकाशबाहेक सबै गयो अरे हो र फुङसाले छोटो प्रश्न गरेर खासै ध्यान नदिए जस्तै गर्छ जति माओवादीका कुरा काँधुलीले गर्छ त्यति नै फुङसाको मनमा एक अदृश्य भएले सताउन थाल्छ कतै उसको निर्मल प्रेमको संसार पलभरमै उजाट हुने त होइन पवित्र प्रेमको बगैँचामा फुलेको सुन्दर प्रेम गुलाप कतै यो देशको द्वन्द्वबाट खरानी हुने त होइन मन मनमा संकल्प गर्छे म कुनै हालतमा पनि माखकलाई माओवादीमा जान दिन्न फुङसाको मौनता भङ्ग गर्दै काँधुलीले कुराको प्रसङ्ग बदल्छे फुङसा तँ त अब एसएलसीमा पास भयोस् भने क्याम्पस पढ्न जान्छेस् होला होइन फुङसा पलंगमा बस्दै बोल्छे अनि तँ पास वान भने जाँदिनोस् एक्कासी काँदुलीको चेहेरामा परिवर्तन भई गम्भीरता छाड्छ चा। खै मलाई त पढाउन सक्दैनन् घरबाट अस्ति नै बुबाले क्याम्पस पढाउने खर्च छैन एसएलसी दिइहालिस् यति बाग्यो भन्नुभयो फुङसाले साधारण धिरज दिन्छे अनि तेरो बुबाले पढाउन सकेन भने तेरो दाजु त छन् नि तेरो दाजुले भन्नु नि कान्दुलीको नजरमा घृणा र आक्रोशको बिम्ब झल्किन्छ फेरि एकैछिनमा एक एक निराश हुँदै बोल्छे फुङ्सा मेरो दाजुभाउजू तेरो दाजुभाउजू जस्तो भए त सायद म पनि केही गरेर देखाउन सक्थेँ काँदुलीको कुण्ठित भएको मनको भाव फुङसाले राम्रोसँग पढ्छे फुङसामा काँदुलीप्रति सहानुभूतिको आधार सागर उर्लिन्छ फुङसाले काँदुलीको आत्मबलमा एकाद सहयोगको प्रतिबद्धता जाहेर गर्छ यदि तेरो घरबाट सहयोग मिलेन भने म तँलाई सहयोग गर्छु मेरो दाईहरू पनि अब चाँडै छुट्टीमा आउँदैछन् काँधुली असम्भवको एक वाक्य पुरा गर्छ तैँले सहयोग गरे पनि घरबाट नै पठाएनन् भने के गर्नु काँधुलीको उत्तरको खोजीमा फुङसा मौन रहन्छे छोरीलाई धेरै पढाउन हुँदैन भन्ने गाउँघरको ठिटो लाग्दो अचेतनाप्रति फुङसा गृह व्यक्त गर्छ उफ यो समाज कहिले सुध्रिने होला छोरीलाई पनि धेरै पढाउनुपर्छ भनेर कहिले बुझ्ने होलान् जना मौन रहन्छन् वर्तमान परिस्थितिदेखि उनीहरूको स्कुलले जीवन र आउँदो भविष्यलाई कुराहरूको मैदानमा खेलाड़ी समयको रफ्तारले गर्दा उनीहरू साँझ पर्नुभन्दा के अगाडि नै छुट्टिन्छन् सानो झुपडीको वरिपरि मागसतीले रोपेको रंगीचङ्गी फूलहरू फुलेर झुपडीको सौन्दर्य बढाएको छ लाग्छ कुनै आलिस्तान महलको वरिपरि फुल्ने फूलभन्दा एक कम छैन ओरपर कान्लाको छेउछाउमा फुलेका कागती र सुन्तलाको फुलमा झुमिएका मौरी र भमराको आवाजले माखको बैशालु मन बहकिन्छ ऊ पनि उडेर टाढा टाड़ा पुग्न थाल्छ शिरसिर बहाने पवनसँग बहकिँदै क्षणभरमै फुङसाको सर्लक्क परेको लामो कपाल अनि सुन्दर चेहरामा बनेको गुलाबी ओठको स्पर्श गर्न मन लाग्छ साथै फुङसालाई पनि साथमा लगेर टाढा टाढा पुगोस् त्यो हिमालमा पहाडको गुराँसे पाखामा झरना खोलामा अनि मन्द बग्ने निलम्बर सागरको किनारमा केवल ती दुई मात्र होस् यदि ती ठाउँहरूमा पनि बाधा अवरोध आइपरेमा उठ्दै जाने परपर देखिएको हिमचुलीको छिटिज भन्दा पनि अनन्त अनन्तमा मा। माक्सती राम्रो राम्रो फुलहरू फुलेको रहेछन् नि यहाँ त कसैको आवाजले माखको निन्द्रा छुट्छ पछाडी फर्केर हेर्छ सम्मुख थियो छेउघर जेठा किन यसरी टोलाएर बसेको माख के छेउ गरे जेठाले माखकलाई सोध्छ माखक सम्हाल्ने बोल्छ होइन जेठा दाई राम्रोसँग फुलहरू फुलेछन् त्यहीँ हेर्दै बसेको नि मागसती एउटा पिराले न मागसतीले भित्रबाट एउटा काठे पिरा ल्याएर छेउगारे जेठालाई दिन्छे पिरामा बस्ने छेउगारे जेठा बोल्छ यो मागसती नै राम्री त्यही भएर उसले रोपेका सबै फुलहरू राम्रा राम्रा फुलेका नि मागसतीले केही नभोली मुसुक्का मात्रा हाँसेर फेरि भित्र बस्थे छेउगारे जेठा प्रसङ्ग खोल्न सुरु गर्छ आज कता गएको थियो माखक म चौ घरेको मापो दाउरा चिर्न गएको थिएँ दाई माखकले जवाफ दिन्छ ए अ पारे ढाँडमा रोक काटेको आवाज आएको थियो उसैको फेरी जेठाले सोध्छ हजुर दाई छिपेको उतिस्र रहेछ चा। कम्ती चाम्रो होइन यी हेर्नु न सबै हातमा ठेला उठ्यो माखकले हत्केलामा उठेला उठेको देखाउँछ मागसतीले स्टिलको बटुकोमा नुन हालेको चिया छेउवा जेठाको अगाडि राखिदिन्छे फर्किँदै गरेकी मागसतीलाई बोलाउँदै सोध्छ अनि चिया त मलाई मात्र दिश्छ तेरो दाजुलाई त दिनस् त मागसती मागसती बोल्नुभन्दा अगाडि नै माखक बोल्छ होइन म चिया नखाने अलि भर्खर जाँड खाएर आएको अघि दिउँसोको उब्रेको थियो अनि अहिले छुट्टिँदा सबै खाएर सकाएको चिया पिउँदै छेउवाे जेठाले कुराको प्रसङ्ग बदल्छ माखक अब बारीमा मगे छर्ने समय पनि भयो पल्लो बारीमा के गर्ने विचार गर्दैछ भनेर यता डुल्दै आको, माखक बोल्छ अँ दाई बिहिबारको दिन गोर्खेहरूको गोरु मागेको छु बाजो जोती जोति राखौँ छु, छेउगारे जेठाले सम्झाउँछ ठिक छ अस्तिको दिन परेको पानीले राम्रो जमिन भिजेको छिट्टै बाँझो जोतिहाल्नु राम्रो गर्नु जे जति फले पनि सबै तिमीहरूकै हो जग्गाको मालिक मात्र महौँ बालीको मालिक तिमीहरू नै हो माखक के गम्भीर हुँदै बोल्छ हो नि दाई मैले थाहा पाए अनुसार कहिले माग्नु भएको छैन बाली कस्तो भयो भनेर चाख्नसम्म पनि माग्नु भएको छैन छेउगारे जेठाले मकेको खसेलतामा सुर्ती बेर माक्सुतीलाई ल्याइदिएको अगुल्टाले सल्काएर धुवाको लामो मुस्लो मुखबाट निकाल्छ केही अगाडि बढ्दै बिलिँदै गर्ने धुवासँगै छेउगारी जेठा कहाली लाग्दो विगतमा फर्किँदै एक लामो तानेर बोल्छ सुनमाखक हजुर माखकको कान चनाको हुन्छ म त साइनोले गर्दा मात्र तेरो दाई हुँ उमेरले तेरो बुबा भन्दा पनि म जेठा हुँ तर भावीको लेखा नै त यस्तै होला नि उहाँ उमेरको हिसाबले धेरै छिटो बित्नुभयो हजुर थाहा छ दाई माखक छेउगारे जेठाको कुरामा समर्थन गर्दै छोटो वाक्य पुरा गर्छ फेरि छेउगारे धुवाँको एक मुस्लो निकाली गम्भीर हुँदै बोल्छ माखक तँ भर्खर जन्मेको पाँच छ महिना मात्र हुँदै थिइस् होला पाँच छ महिना मात्र हुँदै थिइस् होला तेरो बुबाले मसँग भन्नुभयो जेठा मकेको नाममा नुवाङ्गी रोपी खाने बारी पनि छैन अनि मैले विचार गरेँ मसँग पनि धेरै बारी कहाँ थियो र सोचेँ सल्लाहारी छेउको फाँडेको बारी बनाएर मकै रोपी खाउस भनेर मैले तेरो बुबालाई भनेँ अनि तेरो सुतकेरी आमालाई पनि साथमा लगाएर फान्न थाल्यो त्यहाँ त स्याल बास्ने घरु र ऐसेलुको जङ्गल थियो अघिदेखि ती दुईको वार्तालाप सुनिरहेकी माखको आमा पनि भित्रैबाट कन्निँदै दुईले सुन्ने गरी बोल्छे हो नि जेठा हामीले धेरै दुःख गरेका छौँ बारीको लागि त्यो फाँट्दा हामीसँग पाइँतालामा जुत्ता चप्पल थिएन घङ्गरुको काँडाले घोचेको पाइँतालासम्म अझै पनि त्यस्तै छ मान्नुपर्छ काकी तपाईँहरूले धेरै दुःख गर्नुभएको छ त्यो बेला त माखको बुबा पनि हट्टाकट्टा हुनुहुन्थ्यो बाँझो कुटोले नै खनेर बाजा, बाजा फुटाउनु भएको थियो उहाँ एक्लैले बाहिरबाटै छेउ गरे जुठाले जवाब फर्काउँछ माखको आमा एक दीर्घ श्वास फेरेर वेदनायुक्त आवाजले बोल्छे ओफ त्यति त्यो बाँझो खन्दा हाम्रो कुटे थिएन अनि सिराने जेठाको कुटेक मागेर खन्दै गर्दा भाँचिएपछि त्यसको तिरो तिर्नु नसकेर आठ दिन माखको बुबाले खेतला सघाएको सम्झिन्छ अझै पनि सारे दुःख लाग्छ छेउघारे जेठा केही सम्झेजै गरेर बोल्छ हो नि काकी मलाई पनि थाहा छ त्यो कुरा त्यति बेला मैले त्यो सिरानेलाई छोड्दै पनि भनेको थिएँ तर छोडेन त्यो लोबिल्ने माखको आमा ओछेनमा कुल्टी फेर्दै बोल्छी के छोड्थ्यो नि जेठा निर्धालाई त सबैले हेप्छन् भनेको त्यही हो नि माक्सतीले भित्र कराईमा तिहुन चलाउँदा निस्केको आवाज बाहेक अरू शून्य हुन्छ त्यहाँ छेउघारे जेठा केही छिन् ख्वाक्क ख्वाक्क खोकेर माखकलाई हेर्दै बोल्छ माखक मलाई राम्रोसँग थाहा छ त्यति तेरो बुबा आमाले भोक काम गरेका हुन् कहिले कहिले एक एक मुठी भुटेको मकै र तातो पानीकै भरमा झण्डै एक महिना जतिमा सकेका हुन् त्यही उहाँहरूको दुःख र मेहनत सम्झेर मैले आजसम्म त्यो बारीको तिरो नमागेको हुँ माखकले केही नयाँ कुराको जानकारी पाए जस्तै टाउको मात्र हल्लाउँछ छेउवा जेठाले माखकलाई सम्झाउँछ राम्रोसँग सिहार्नु म भैन्जेलसम्म त केही पनि माग्दिनँ सबैतिरै हो माखक केही जोसिँदै बोल्छ हुन्छ नि दाई सकेसम्म राम्रै गर्छु तपाईँले चिन्ता गर्नु पर्दैन छेउ जेठा केही अँधेरो चेहरा बनाउँदै बोल्छ तर आज भोलि म कता, कता सुन्छु छेउ जेठा रोकिन्छ के सुन्नुहुन्छ दाई माखकले आश्चर्य भावले छिट्टै सोध्छ छेउवा जेठाले सुस्तरी कुरा खोल्छ त्यो बिन्दे त्यो बारी त मेरो हो मेरो किताबमा पर्छ भन्दैछ अरे माखको भर्खरै पलाएको जोसको पालुवा ओइलाझै भएर चुप रहन्छ छेउगारे जे जेठाले सुर्तीको लामो सर्को तानेर अघिल्तिर धुवाँ फ्याँक्दै बोल्छ होइन जमिन्दारको छोरा भयो भन्दैमा उसको सिमानापट्टिको सबै जग्गा उसकै हुन्छ छेउगारीको प्रश्नमा माखक केवल चुप मात्र रहन्छ छेउगारी फेरि बोल्छ तर अहिलेसम्म त हामीलाई भनेको छैन उसले त्यत्तिकै हडप्न खोज्दै होला हामी पनि डराउनेवाला छैनौँ छेउारी जेठा केही छिन रोकिएर माखकको आत्मा बढाउँदै बोल्छ माखक त डराउनु पर्दैन ढुक्क भएर काम गर राम्रोसँग स्याहार गर त्यो जग्गालाई हामी केही हुन दिँदैनौँ त्यो सात आठ पाती मकै फलने सानो फोक्टाबारीमा नसप्रियेको सा बाली भए पनि माखको आमाको मुटुमा अकथनीय दुःखद कहानी कहिले नओलिने गरी उम्रिएको छ त्यही रूखो पाखाबारीसँगै जोडिएका कथाहरूमा उनको वेदनाको अथाह सागर छ महिनोदेखि सुतिरहेका पुरानो ओक्षणमा कुल्टी फर्केर अतीतका यादहरूमा तप्पतप्प आँसु चुहाउँछिन् गरिबको चपेटामा रहेर पनि उसँग उठभरि मिठो मुस्कान थियो त्यो बेला पेटमा भोक पालेर पनि परिवारको लागि सधैँ पेटभरि खाएज सन्तुष्टि हुने उसँग महान पतिदेव साथमा थियो हरेक सुख दुःखमा साथ, साथ दिन बलिष्ट पाखुरामा युवा पनि अर्थात् नाबालकका माखको बोबा साथमा थियो दु दिनभरिको थकाइ मेटाउने मृदुल मुस्कान छने रहर लाग्दा नाबालक छोराछोरी थिए अनि झोपडी भए पवित्र प्रेमको विशाल महल थियो उनीहरूमा तर आज यो सब उसँग छैन सहाराको रूपमा जवान छोराछोरी भए पनि उनको यात्रामा पहिलो साथ दिने पति पनि त त्यहाँ छैन यो उनको दीर्घ बिरामले छटपटिँदा उनलाई नितान्त एक्लो लाग्छ त्यति उनलाई उनला राम्रो थाहा हुन्छ विधवा हुनुको पीडाहरू आमा भित्तापट्टि कोल्टी फर्केर तिनी विगतको यादहरूमा रुन थाल्छ बिरामी भएर लोलाएका आँखाबाट सुकेका गाला हुँदै तिनी पुरानो तकियामा तप्पतप्प आँसु झर्छ कुनै बेला उनको पतिसँग दुःख सुखका कुरा गर्दै दुवैजनाको सिड ती तकियामाथि राखेका थिए तर आज बिरामले छटपट्टिँदा या त दुःखमा रुँदा होस् केवल एक्लै हुन्छ चुपचाप रोइरहन्छे आमा त्यहाँ रहेका तीन प्राणीहरूले थाहा पाएछन् आमा रुँदै हुनुहुन्छ भनेर बिरामी मान्छे त्यही भएर चुप रहनु भएको होला तर तह विगताली लग्दा दिन बिछट का अबिरल आंसू थियो। गरिबीको दायराभित्र रहेर रहे पनि सधैँ खुसीको आकाशमा उडाउने उनका पकेट खोसिएका थिए भीषण आदिबिहेरी आउँदा उसलाई सुरक्षा दिहान सुरक्षा दिने पहाड भत्किएर पहिरो गएको थियो अहिले उसको सानो संसारमा पनि खडेरी लागेर सुक्खा भएको छ भत्किएको पौवा चाहिँ सहाराबिन अनि चौतारीमा परबिनाको पिपल चाहिँ भएर बस्नु परेको छ ती रोगले ग्रस्त भएका मुटुभित्र कति पीडाहरू होला ती असहाय पीडा आँसुले जति पखाले पनि मेटिने छैन जीवनभरिको लागि बसेको छ मुटुको माछुमा त्यो सानो बारीसँग जोडिएका आमाको कथामा यति असहाय पीडा छ भनेर जानकारी भएको भए सायदै यो बारीको कुरा आमाको छेउमा गर्ने थिएनन् होला ती दुई प्राणीले तर आज ताजा बनाइदियो छेउवारे जेठाको अतीतको स्मरणले तिनी तीक्षणा बाँडले मुटु वारपार पारेर घायलमाथि झन् घायल, घायल बनाइदियो युगौ युगसम्मको लागि कथा बनाइदिने त्यो सानो बारीमा हिँडेर गएर हेर्न असमर्थ छ आज जहाँ भोकु पेटसँगै पसिनाको धारमा लाखौँ प्रीतका बन्धनहरू कसिएका थिए तर आज सम्झनाका रुवाईहरूमा सबै आँसुका थोपा थोपामा मात्र निहालेर बाध्ये निहालेर बस्न माखकिआमा बाध्य छे सन्ध्याकालीन समय भइसकेको छ छेउ गरे जेठा हिँडिसकेको थियो मागसतीले खाना पस्काएर माखकलाई खाना बोलाउँछ माखक हात पखालेर चुल्हाको छेउमा बस्छ मागसतीले पहिला नै निकालेको भातको मात्र बटुकामा चम्चासँगै आमाको छेउमा राख्दै आमालाई भन्छे लुआमा तपाईँ पनि तात माड पिउनु अतिथले बनाएको शक्त कमजोरीलाई लुकाउन भित्तापट्टिबाटै सम्हालिँदै आमा बोल्छे तिमी दुई खाओ मलाई भोक लागेको छैन अघि दिउँसो आलु उसिनेर तैँले दिएकोले नै पेट घटेको छैन माखक छक्क पर्छ सधैँ त केही नभनी एक दुई चम्चा भए नि पिउनुहुन्थ्यो एक नासले आमालाई हेर्दै माखक बोल्छ त्यति त खानु नि आमा आमा सिरकले टाउको छोप्दै बोल्छे मलाई खान मन छैन अहिले छोपेर रा पर राख माग्छ त्य आमा केही झर्किन्छे योभन्दा धेरै बोल्यो भने बिरामी आमाको लागि पक्कै पनि अनुचित होला भन्छानेर जना चुपचाप खाना खान थाल्छन् आमाले खाना इन्कार गरेकोमा दुवैजनाको मन खल्लो हुन्छ माखक पनि आधा पेट खाएर उठ्छ आमालाई बिरामले साह्रो पारेको हो कि जस्ता मनमा शङ्का उपशङ्का गर्दै उछ्यानतिर लाग्छ मागसतीले पनि थोरै खाएर जुठा पकालेर आमाको छेउमा उछ्यान ढल्किन्छ श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा कार्यक्रम स्पर्श र कार्यक्रम स्पर्शमा हामीले यतिन्जेल वाचन गरेको उपन्यास साहित्यकार इक्साहान चेमजोङको उपन्यास कालो आकाशको वाचन थियो कालो आकाशको तेस्रो श्रृङ्खलाको वाचन आजलाई यति नै चौथो श्रृङ्खला लिएर अर्को साता उपस्थित हुनेछौ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 श्रोताहरूलाई धेरै धेरै धन्यवाद भन्दै प्राविधिक सपोर्टको लागि कविताजीलाई धन्यवाद भन्दै आजको यसोसाईबाट म तपाईँहरूको आवाजको साथी पर्वत स्पर्श पनि आज्ञा माग्छु तपाईँको साता शुभ वितुस नमस्ते शुभरात्रि